साथमा सुलभ र प्रभावकारी स्वास्थ्य लागि रेन रोड काितवन अहिले बिहानको एघार बज्यो अहिले बिहानको एघार बज्यो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 मानसिक तथा नशा रोग सेवा, सेवा।, सेवा।, सेवा। साथै आकस्मिक सेवा बिरामी भर्ना जनरल सर्जरी तथा वरिष्ठ हात जोड्ने नशाथ रोग ड्रमा स्पाइनल सर्जन विशेषज्ञ डाक्टरद्वारा ढाड दुख्ने हात खुट्टा झमझमाउने ढाडको नसा च्याकिएको खप्टिएको सिल्का हान्ने पोल्ने जोड्ने दुख्ने सुन्ने बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं उपचार भइरहेको सहरर्ष जानकारी गराउँदछौ सम्पर्क अस्पताल प्राली रतनगर दुई मेन रोड टाणी चौक चितान शून्य छप्पन्न पांच साठी तीन सौ एक चालीस मनोरंजन इस अर्पण खबर को साथमा होटल स्टार बेंक्यूट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 नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियोफोन सँगै इन्टरनेट अनलाइनमा संसारभरकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा स्वागत छ म ध्रुवराज खनाल अब खबर विस्तारमा सुनको सहज आपूर्तिको माग गर्दै नेपाल सुनचाँदी व्यवसाय सङ्घ चितवनले जिल्लाका सबै सुन पसलहरू अनिश्चितकालका लागि बन्द गरेको छ यसअघि नै सुनको सहज आपूर्ति नहुँदा पसल संचारणमा कठिनाई भएको भन्दै पटक पटक ध्यान आकर्षण गराउँदा पनि कुनै सुनवाई नभएको भन्दै पसल नै बन्द गर्नु परेको संघका अध्यक्ष देपेन्द्र रामु दामुले जानकारी दिनुभयो सुनको सहज आपूर्तिका लागि पहल गर्न सङ्घले केन्द्रमा रहेको सुनचाँदी व्यवसाय महासंघलाई दुई दिने समेत दिएको छ सरकारबाट प्राप्त हुने सुनको कोटा कम हुनु सुनको मूल्यमा भारी गिरावट आउनु र माघको परिमाणमा वृद्धि भएका कारण बजारमा सुनको अभाव देखिएको हो हिजो विभिन्न तेत्तिस जिल्लाका प्रतिनिधि र महासङ्घ सहज आपूर्ति बारे आन्तरिक छलफल भएको र सहज आपूर्ति नभएपछि आजबाट चितवनमा रहेका झण्डै साढे सुन पसल बन्द गरेको संघले जनाएको छ पछिल्लो समयमा सुनको मूल्यमा भारी गिरावट आइरहेका बेला सरको मूल्यमा सुन खरिद आपूर्ति गर्न परेको व्यवसायहरूले गुनासो गर्दै आइरहेका छन् भने व्यवसायलाई कालो बजारी गरेको आरोप पनि लागिरहेको छ विवाहको सिजनमा सुन पसल बन्द हुँदा भने ग्राहक मर्कामा परेका छन् यस्तै नबल प्राशीमा पनि व्यवसायले सुनचाँदी पसल बन्द गराएका छन् न्याय का प्रथम श्रेणीका सहसचिवहरूलाई निजामती सेवाको सूचीमा बढुवा गर्न सक्ने सर्वोच्च अदालतको फैसलापछि आन्द्रित बनेका सहसचिवहरूसँग आज सरकारले वार्ता गर्ने भएको छ आफ्ना माग पूरा नभएसम्म मा आन्दोलन जारी राख्ने भन्दै उनीहरूले यसअघि सामान्य प्रशासन मन्त्री माधव पौडेल समक्ष ज्ञापन बुझाएका थिए सहसचिवहरूले सेवा ऐन संशोधन गरी निजामती सेवामा अन्य सेवाबाट सर्वा बढुवा हुन नपाउने व्यवस्था मा गर्न माग गर्दै आएका छन् सर्वोच्चको फैसलाले न्याय सेवाका कर्मचारीलाई अतिरिक्त सुविधा दिएर निजामती सेवाका कर्मचारीको वृत्ति विकासमा अवरोध खडा गरेको आन्दोलनरत सहसचिवहरूको दावी वार्ता दिउँसो तीन बजेपछि हुनेछ अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा कमी आए पनि नेपाल ऐल निगमले भने पेट्रोलियम पदार्थको भाव घटाएको छैन स्थिर रूपमा मूल्य नघटेकाले तत्कालै भाव नघटाउने अल निगमका प्रवक्ता शिवप्रसाद पुडासनीले जानकारी दिनुभयो अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्ने र घट्ने भइरहेकाले तत्कालै भाव घटाउने निर्णयमा पुग्न नसकिने उहाँको भनाइ छ तर कच्चा तेलको मूल्य अझै केही हप्ता घट्यो भने ऐल निगमले पनि भाव घटाउने प्रवक्ता पुडासनीले बताउनु निगमले महिनामा छ करोड बहत्तर लाख रूपियाँ घाटा रहेकाले पनि तत्काल भाव घटाउन सक्ने अवस्था देखिन निगमको सञ्चित ऋण भने 28 अर्ब एकाउन्न करोड़ रूपियाँ छ तर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै भारतीय ओयल निगम आइओसीले भने पेट्रोलमा प्रति लिटर चार रुपियाँ अस्सी पैसा र प्रति ग्यास सिलिण्डर छयासी रुपियाँ चालिस पैसा घटाएको छ नेपाल ऐल निगमले आइओसीबाटै पेट्रोलियम पार्थ किन्ने गर्दछ चौथो राष्ट्रिय सूचना तथा प्रविधि दिवस आज कम्प्युटर एसोसिएसन अफ नेपाल ज्ञान र सूचना प्रविधिको क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ संस्थाले मनाउँदैछन् सूचना प्रविधि क्षेत्रमा भएका उत्कृष्ट प्रयासका बारे सूचना सङ्कलन र प्रसार गर्ने उद्देश्यले चार वर्षदेखि क्यानको अग्रसरतामा मे दुई तारिखमा दिवस मनाउने गरिएको छ ज्ञानले यो वर्षको दिवस सूचना प्रविधि र शिक्षामा केन्द्रित गरेको छ दिवसले आम नागरिकलाई सूचना प्रविधिको प्रयोगको महत्त्वबारे जानकारी गराउँदै यसको विकास र विस्तार व्यापक भनाई चितुवाको आक्रमणमा अफ्रिकी देश बोत्सवानाका राष्ट्रपति इयान खामा घाइते हुनुभएको छ चितुवाको पञ्जाली अनुहारमा चितोरे कारण टाँका लगाउनु परेको छ अधिकारीहरूका अनुसार एक आर्मी ब्यारेकमा रहेको आवास गृहमा रहेको चितुवालाई खाना खुवाइरहेको दृश्य हेरिरहेका राष्ट्रपतिमाथि अचानक आक्रमण भएको हो चितुवाले यति छिटो आक्रमण गरेकी अङ्गरक्षकले राष्ट्रपतिलाई सुरक्षा दिने कुनै प्रयास नै गर्न पाएनन् सरकारका प्रवक्ताले यसलाई आक्रमण नभई एक दुर्घटना भएको बताएका छन् घटनापछि एक बैठकमा राष्ट्रपति खामा भरी पट्टी लगाएर उपस्थित भएको बीबीसीले जनाएको छ र ओल्ड क्रिकेट लिग डिभिजन मा नेपाल आज ओमानसँग खेल्दैछ खेल बेलुका सभा सात बजेपछि सुरु हुनेछ डिभिजन दुईमा उक्लने गणितीय सम्भावना कायम राखेको नेपाललाई आजको खेल पनि जित्नुपर्ने हुन्छ लगातार दुई खेल गुमाएको नेपालले गैराती भने आयोजक बर्मुडामाथि आठ विकेटको फ्राकिलो अन्तरले जित हात पारेको थियो उता इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दुई खेल हुँदैछ अपरान्न सभा चार बजे हुने पहिलो खेलमा शीर्ष स्थानमा रहेको चेन्नई सुपर किंग्स र छैटौं स्थानमा रहेको किङ्स इलेभेन पन्जाब बीच प्रतिस्पर्धा हुनेछ त्यस्तै बेलुका सभा आठ बजेपछि हुने दोस्रो खेलमा पुणे वारियर्सले दोस्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलोरको सामना गर्नेछ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 अरे